नमस्कार अर्पण सोभैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा डब्लूब्लूब्लू डट रेडियो अर्पण डट कमबाट संसारभरिक साथ सुनिरहनु भएको अपरान्ह चार बजीको अर्पण खबरमा यहाँलाई स्वागत छ म सुजिता हमाल अब खबर नेपालमा कम्युनिष्ट पार्टी जन्माउने मध्येका एक नरबहादुर कर्मचारीको बुधबार बिहान उनानब्बे वर्षको उमेरमा निधन भएको छ कर्मचारीको पार्थिव शरीर बिहान माओवादीको केन्द्रीय कार्य कोटेश्वरमा राखिएको थियो वहाँको पार्थिव शरीरमा एकीकृत माओवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेताहरू बाबुराम भट्टराई नारायण श्रेष्ठ पोष्टबहादुर बोगटी लगायतले श्रद्धाञ्जली दिनुभएको छ यस्तै नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल उपाध्यक्ष वामदेव गौतम नेपाली कंग्रेसका सभापति सुशील कोइराला लगायत नेताहरूले कोटेश्वर पुगेर कर्मचारीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ दुई हजार छ साल वैशाख दश गते कर्मचारी सहिद पुष्पलाल श्रेष्ठ निरञ्जन गोविन्द वैदी र नारायण विलास जोशीले भारतको कोलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो विक्रम सम्म उन्नाइस सालमा धर्मभक्त माथिमालाई फाँसीको सजाय दिएको हेर्न गएर फर्किँदा उहाँलाई बागमती नदीबाट पक्राउ गरेर छाडिएको थियो त्यसपछि कर्मचारी राजनीतिमा हुम्मिनु भएको थियो दुई हजार सालमा ललितपुर नगरपालिकाको मेयरमा निर्वाचित भएर उहाँले उदाहरणीय काम गर्नु भएको थियो नेपालका कम्युनिष्ट पार्टीहरूबीच एकता नभएको भन्दै उहाँले बारम्बार गुनासो गर्नुहुन्थ्यो कर्मचारीको पार्थिव शरीरलाई उहाँको निवास ललितपुरको बंगलामुखी हुँदै अन्तिम श्रद्धाञ्जलीका लागि खुलामसमा राखिएको а yeah. राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी मंगसिर चार गतेका लागि तय भएको संविधानसभा निर्वाचन अवरूद्ध भए राजावादी र रा माओवादी बीच सहकारी हुने बताउनु भएको रा हुन छ नेकपा माओवादीको कारण नभई चार दलको कारण निर्वाचन अवरूद्ध हुन सक्ने भन्दै उहाँले भन्नुभयो त्यस्तो अवस्थामा राष्ट्रियताको रक्षाको लागि राजा र माओवादी सहित सबै राष्ट्रवादी शक्तिहरू बीच सहकारीबाट आन्दोलन हुन्छ र त्यसलाई कसैले पनि रोक्न सक्दैन रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा थापाले हन वैद्य किरण सचिव नेत्र विक्रम विक्रमचन्द्र देव गुरूङसँग आफ्नो भेटवार्ता भएको र अहिले पनि नियमित सम्पर्क भइरहेको बताउनु भएको छ राष्ट्रियताका रक्षाका लागि राष्ट्रवादी शक्तिहरू बीचको एकता आवश्यक रहेको भन्दै माओवादी नेताहरूको भनाइको स्वागत गर्नु भएको छ वैद्यजी हिम्मत गरेर राष्ट्रियताको रक्षा रा र सम्वर्धनको लागि पूर्वराजसँग सहकारी हुन सक्छ भन्ने अभिव्यक्ति सही रहेको छ यसले राजनैतिक ध्रुवीकरणको संकेत गरेको छ अन्तत राजावादी र रा माओवादी मिलेर राष्ट्रियता माथि आएको खतराको सामना गर्नेछ नेपाली कंग्रेसका नेता शाङ्क कोइराला र रा मोहन वैद्य किरण जस्तो जिम्मेवार नेताहरूले दिएको अभिव्यक्तिले नेपालमा राज औचित्य र रा सान्दर्भिकता भएको पुष्टि भएको उहाँको भनाइ छ थापाले राजा र माओवादी मिलेर जानुपर्छ भनी प्रस्ताव राख्ने पहिलो व्यक्ति भने प्रधानमन्त्रीबाट हटेपछि बाबुरामजीको अभिव्यक्ति व्यवहार र कार्य हेर्दा उहाँलाई आरामको आवश्यकता रहेको छ म उहाँलाई ध्यान योग र आध्यात्मिक चिन्तन गर्न सुझाव दिन्छु निर्वाचन क्षेत्र निर्धारण आयोगले 15 दिनको समय थप गरिदिन सरकारसँग माग गरेको छ एक महिना समय सीमा पाएर गत सात नौ गतेदेखि काम थालेको आयोगको आज समय सकिँदैछ तर क्षेत्र निर्धारणबारे प्रतिवेदन लेखन कार्य नसकिएका कारण समय सीमा बढाउन हिजै अध्यक्ष ताहिरा अलि अन्सारीले अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खेल राज रिग्मीसँग छलफल थियो संवैधानिक अडचनबारे उच्च स्तरीय राजनैतिक समितिसँग मागेको सुझाव आइ नपुगेको र अन्य अध्ययन पनि बाँकी रहेकाले पन्ध्र दिन समय थप गरिदिन आग्रह गरेको छ आयोगका प्रवक्ता टेक प्रसाद ढुङ्गनाले जानकारी दिनुभएको छ संवैधानिक अडचन र राजनैतिक दलहरूको दबावका बीच क्षेत्र निर्धारण गर्ने जिम्मा पाएको आयोगले पछिल्लो समय जनसङ्ख्याको विश्लेषण गरिरहेको प्रवक्ता ढुङ्गानाको भनाइरहेको छ अवैध रूपमा अमेरिका प्रवेश गर्न खोज्ने दसजना नेपाली मेक्सिकोमा पक्राउ परेका छन् ट्रकमा चढेर अमेरिकी सीमातिर जाँदै गरेका बेला सीमा पास राज्यको राजधानी तुसला गुटियर नजिकबाट उनीहरू पक्राउ परेका अन्तर्राष्ट्रिय सञ्चार संस्था रोचेसले जनाएको छ मेक्सिको माइग्रेस इन्स्टिच्युटले अमेरिका छिन्न खोज्ने चौरानब्बेजना अवैध आप्रासी पक्राउ परेको र त्यसमध्ये दसजना नेपाली नौजना बङ्गलादेश तथा अरू ग्याटेमाला एल सालडोर र होलिन्सका रहेको जनाएको छ ग्याटेमालाको हुहिनेटाकोबाट जाँदै गएको ट्रकलाई सोमबार मध्यरातमा तुस्ला गुटियसले नजिकको चेकपोस्टमा एक्सरे मेसिनको माध्यमबाट जाँच गर्दा आप्रवासी भएको पत्ता लागेको थियो मेक्सिको माइग्रेसन इन्स्टिच्युटका अनुसार ट्रकमा निकै अमानवीय तरिकाले कोचाकोच गरेर पारेर राखेको आप्रवासी मध्ये धेरै जसोलाई हात र खुट्टा चोट लागेको छ केहीलाई श्वास समस्या पनि देखिएको स्थानीय अधिकारीहरूले इजिप्टमा चार हिंसात्मक संघर्षमा कम्तीमा बाह्रजनाको मृत्यु भएको छ राजधानी काइरोमा अपदस्त राष्ट्रपति मोहम्मद मोर्सीका समर्थक र विरोधहरू बीच भएको भिडन्तमा बाह्रजनाको मृत्यु भएको अन्य संयोजना घाइते भएको अधिकारीहरूले बताएका छन् कायरो विश्वविद्यालय नजिक मोर्सीका समर्थकले गरेको कार्यक्रममा भएको छडपमा मृत्यु हुनेहरू धेरैजसो मोर्ची मूर्सी अब्दस्त भएपछि जिप्टमा जारी संघर्षमा हालसम्म एक सय भन्दा बढीको मृत्यु भएको छ अबद्ध राष्ट्रपति मूर्सीलाई तत्काल रिहा गर्न उनीहरूले माग गरेका छन् भने मूर्शीका विरोधीहरूले उनलाई जेलमै राख्नुपर्ने भन्दै प्रदर्शन गरिरहेका छन् र इण्डोनेसियाको जावाद्वीपमा अस्ट्रेलियाको एउटा डुङ्गा पल्टिँदा एकजनाको मृत्यु भएको छ भने दसजना मानिसहरू हराइरहेका छन् हराइरहेकाहरूको खोजी कार्य भइरहेको बताइएको छ डुङ्गा पल्टिएर लगत्ते एक जनाको भने उद्धार गरिएको छ अस्ट्रेलियाको समुन्द्री सुरक्षा प्राधिकरणका अनुसार उक्त डुंगामा एक सय सत्तरी जना मानिसहरू समार्ग रहेका थिए हिजो बेलुका मानिसहरू लिएर पपुवा न्यु गिनिसका लागि छुटेको डुङ्गामा श्रीलंका तथा इरानका यात्रीहरू पनि रहेका थिए अधिकारी का अनुसार इंडोनेसिया का सुरक्षाकर्मी उद्धार गरेका करे पचिल्ला हप्तापनी अस्ट्रेलिया का एक डुंगा पलटिंदा चारजना को मृत्यु हरा चार बजे अर्पण खबर सको मजिता अमाल बिदाई नमस्कार इस अर्पण खबर को शाथ मा। में आत साथ मेंस टेस्ट नदी पांच विषय